अंठानब्बे पांच पचास अंठावन शून्य अड़चालीस थो समयकानपीबाट के साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमालितवनमा पानी परेसँगै डेंगूको संक्रमण पनि बढ़ेको छ गएको वैशाखमा दुईजनामा देखिएको डेंगू संक्रमण जेठमा चौध सनामा देखिएको जिल्ला जनस्वास्थ्यकाले चितवनका कीट नियन्त्रक निरीक्षक राम केसीले जानकारी दिनुभयो यो असारमा पनि संक्रमण देखिएको तर सबै क्षेत्रको तथ्याङ्क आइ उहाँले बताउनुभयो डेंगूको संक्रमण बढेपछि जनस्वास्थ्यले यही असारको चौविस गतिबाट तीन दिन जिल्लाका दुई नगरपालिकामा घर पुगेर डेंगू सानै लामखुट्टे नष्ट गर्ने अभियान शुरू गर्न लागेको केसीले बताउनुभयो चितवनमा गएको साउनबाट जेठसम्म तीन सय सन्ताउन्न रोग लागेको माघ फागुन र चैतमा संक्रमण सुन्ने रहे पनि पानी परेसँगै संक्रमण फैलिएकाले कार सफा ठूला भाड़ामा पानी जमेको भए फाल्न र सफा राख्न जनस्वास्थ्यकाले चितवनका प्रमुख सिंह गोधाले सबैमा आग्रह गर्नु भएको छ डेंगू सार्ने लामखुट्टेले यस्तो जमेको पानीमा फूल पानी, पानी र बच्चा हुर्काउने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् डंगूको महामारी भएको थियो उक्त समयमा सात सय उन्चालिस जनामा संक्रमण भएको थियो तीमध्ये पाँचजनाको मृत्यु समेत भएको छ यस्तै विक्रमसम्म दुई हजार अडसठी उनासत्तरीमा अडसठी र विक्रमसम्म दुई हजार उनासत्तरी सत्तरीमा जनालाई डेंगू लागेको थियो तर अहिले दुई हजार सत्तरी भने संक्रमण फेरि संक्रमण बढ़ेर असारको रिपोर्ट नआउँदै तीन पुगेको छ जनस्वास्थ्य कार्यालयले डेंगू सानै लामखुटेर उसको लार्वा तथा पिउपा खोजेर नष्ट अहिले यहाँ महिला स्वयंसेवीलाई प्रशिक्षण दिन थालेको छ भरतपुर र रत्नगर नगरपालिकाका तीन सय पचास स्वयंसेवकलाई प्रशिक्षण दिएर अभियानमा घटाइने तयारी गरेको सुनाएको छ त सरकारले बढ़ाएको अठार प्रतिशत तलब र एक हजार रूपियाँ भत्ता उपलब्ध नभएपछि चितवनका राहत शिक्षकहरू बुधबारदेखि फेरि आन्दोलित बनेका छन् राहत शिक्षकहरूले हिजो पनि पाँच घण्टा जिल्ला शिक्षकारमा धरना दिएका छन् चितवनमा चार सय राहत शिक्षक रहेका छन् नेपाल राहत शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा भएको सार्वदे माग अनुसार म पनि कार्य नभएपछि आन्दोलनका कार्यक्रममा सार्वजनिक कार्यक्रम गरेपछि जिल्ला शिक्षकालयमा धरना दिएका छन् नेपाल शिक्षक युनियन नेपाल शिक्षक संघ नेपाल शिक्षक संगठन राष्ट्रिय शिक्षक संगठन लगायतका संगठनहरूले राहत शिक्षकहरूमाथि विभेद भएको भन्दै आन्दोलनमा ऐक्यबद्धता समेत सनाएका छन् राहत शिक्षक संघर्ष समिति चितवनका कार्यवाहक अध्यक्ष सागर अधिकारले धरनामा बसे पनि विद्यालयको पठन अवरोध नगरेको बताउनुभयो राहत दरबन्दीमा शिक्षक कार्य शिक्षकहरूलाई एक विशेष ता र नेपाल सरकारले घोषणा गरेको दुर्गम जिल्लाहरूमा दुर्गम भत्ता स्थानीय भत्ता उपलब्ध गराइनु शिक्षा आइन तथा शिक्षक सेवा आयोगको संशोधन गरी शिक्षक शब्दको परिभाषामा राहत अनुदान शिक्षकलाई समेटेर परिभाषित गरिनुपर्ने शिक्षक सेवा आयोगले गर्ने अस्थायी अगावी शिक्षक सेवा आयोगको नियमावलीमा अन्तर्वार्तामा दिइने अनुभव बापतको अङ्क अस्थायी शिक्षकको साथसाथै राहत अनुदान कोठाको शिक्षकलाई उपलब्ध मा गराउन माग गर्दै आन्दोलित बनेका छन् अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा पशुमा कृत्रिम गर्भधान गराउने कृषकहरूको संख्यामा वृद्धि भएको छ जिल्ला पशु सेवा कार्यालय चितवनका अनुसार आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा हजार पशुमा कृत्रिम गर्भधान गराइएकोमा यस वर्षमा छत्तीस पशुमा कृत्रिम गर्भधान गराइएको छ जुन तथ्याङ्क अघिल्लो आर्थिक वर्षको तुलनामा चार कृषकहरूलाई बहर पाल्ने समस्या नहुने उन्नत जातका पशु उत्पादन हुने र दूध उत्पादनमा वृद्धि हुने भएपछि कृषकहरू पशुमा कृत्रिम गर्भधानतर्फ आकर्षित बनेका हुन् चितवनमा अहिले अडचालिस जना पशु प्राविधिकहरूले पशुमा कृत्रिम गर्भधान गराउँदै आएका छन् कार्यालयका प्रमुख रामकुमार कार्कीका अनुसार अहिलेको आर्थिक वर्ष अन्तसम्ममा पशुमा कृत्रिम गर्भधान गराउने कृषकहरूको संख्यामा वृद्धि हुनेछ दुग्ध उत्पादनलाई लक्षित गर्दैछ सञ्चालन गरिएको यस अभियान सञ्चालन गरेपछि चितवनमा दुग्ध उत्पादनमा वृद्धि भएको छ जिल्लामा दैनिक एक लिटर दूध उत्पादन हुँदै आएकोमा अभियान शुरू भएपछि दुई लाख चालिस हजार लिटर दूध उत्पादन हुने गरेको पशु सेवा कार्य चितवनका प्रमुख कार्कीले बताउनुभयो चितवनको माडीमा फेरि पनि हात्ती आतंक शुरू भएको छ बिहीबार राति दुई बजे चितवन राष्ट्रिय नेकुञ्जबाट आएको हात्तीले गर्दी गाविस एक हमिलियामा सुखबहादुर श्रेष्ठ हुमबहादुर परिवारको घर भत्काएर अन्न खाइदिएको छ राति हात्ती आएपछि घरमा रहेका मानिस भने भागेर ज्यान बचाएको स्थानीय भीमबहादुर विकले भी जानकारी दिनुभयो माडीमा जंगली चुनावले समय जनधनको क्षति गर्दै आइरहेको छ बचतकर्ताहरूको लाखौं रकम ठगी गरेको आरोप लागेको नलप्रासीको जनजागृति बहुमुखी सहकारी संस्था लिमिटेड प्राशीले बचतकर्ताको करिब चालिस लाख रूपियाँ फिर्ता गरेको छ संस्थामा बचत गरेका तीन सय बढ़ी बचतकर्ता मध्ये दुई जनाले आफ्नो रकम ठगी गरेको भन्ने उसुरी रहेकोमा गरेकोमा हालसम्म दुई सय त्रिपन्न जनालाई उन्चालिस लाख त्रिचालिस हजार आठ सय साठी रूपियाँ बचत रकम फिर्ता गरेको जनजागृति सहकारीले सुनाएको छ बचतकर्ता र सुस्तावेज भएको सम्झौता अनुसार पहिलो छ महिनामा बचतको आधा रकम र बाँकी छ महिनामा पूरा रकम दिने सहमति अनुसार बचत फिर्ता गरिरहेको संस्थाका अध्यक्ष राजेन्द्र यादवले बताउनुभयो वहाँले संचालक समितिका सदस्यहरूले चालिस लाख रकममा सापट्टि लिएर बचत रकम फिर्ता गरिरहेको बताउनुभयो संस्थाले बचतकर्ताहरूको रकम नियमित फिर्ता गर्दै आइरहेकोले बचतकर्ताहरूको रकम ठगी गर्ने संस्थाको कुनै नियत नरहेको र संस्थाको कारले सञ्चालन गरी दैनिक पनि भइरहेको संस्थाले स्पष्ट पारेको छ नेकपा एमाले महाधिवेशनमा प्रविधिको प्रयोग गरेकोमा तपाईँलाई कस्तो लाग्यो यी अति राम्रो छ बी प्रविधिको जमानामा यो त सामान्य नै हो सी खर्चिलो तडक भडक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 कालो ट्राफिक खबरको यति बेला नानगढ छिटौडा बेरगज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मग्लिन्द औ विश्वी सड़क खण्ड मुगलिन्द मौली पोखरा सड़क खण्ड र नानगढ़ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ ट्राफिक खबर खबर को साथ फोटो पॉइंट फोर डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राितवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम चौतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमानमा शाखाले सनाएको छ शा। त्यस्तै आज अध्ययनभर पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरे जोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जनहित का जारी अवस्तान सात बस को अर्पण स्थानीय समाचार सोजिता हम बिताए नमस्कार इस अर्पण स्थानीय निर्मित कपुर कोलनी पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ जाने बाटोमा रहेको चार बिगा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपरु प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पिच बाटो बिजुली संचार यातायात